यो मनमा अनेक थरी विचार आउँछन् यो मनमा अनेक थरी विचार आउँछन् र भुलु भन्यो घरिघरि विचार आउँछन् जसले यो मुटु छिया चिया पारेर गई यो मनमा अनेक थरी विचार आउँछन् र भुलु भन्यो घरिघरि विचार आउँछन् जसले यो मुटु चिया चिया पारेर गई उसकै झन अझम्बरी विचार आउँछन् मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रधहरूको साझा चौतारी कार्यक्रम सम्वेक मुक्तकीय सहयात्राको यो अर्को नयाँ श्रृंखला यो छौं श्रृंखलामा तपाई सम्पूर्ण साहित्य पारकी मित्रहरूलाई हृदय स्वागत गर्न चाहन्छु प्रविधि संयोजनमा यति बेला मलाई साथ दिँदै हुन सा, र यो बन्द कोठाको आवाज मसु मावाजको सहयात्री सौगा सदा जस्तै आजको यो शुक्रबारको यो रात्रि समय तपाईहरूको माझमा रहेर मुक्तका चार पंक्तिमा आवाज जोड्दै अघि बढ़ने अनि फरक फरक बसाइहरू बस्ने क्रममा आज केही फरक बसाईको साथमा उपस्थित भएको छु र आजको यो बसाईमा एकजना सर्जक हुनुहुनेछ र सर्जकसँग रहेर अन्तरंग कुराकानी गर्नेछौ मैले कार्यक्रमको शुरूआतमै मुक्तक वाषण गरे यो मनमा अनेक थरी विचार आउँछन् र भने भन्यो घरिघरि विचार आउँछन् जसले यो मुटु चिया चिया पारेर गई उसकै झन अजम्बरी विचार आउँछन् रविन्द्र अनुरागसँग आज हामी अन्तरंग कुराकानी गर्नेछौ महाकाली नगरपालिका तीन कंचनपुर उहाँको बसोबास हाल बेनी नगरपालिका सात म्यागदी बेनी बजारमा हुनुहुन्छ एउटा सु। संगीत सुन्छौ य सु। संगीतमा स्पन्दित हुन्छौं र आउँछ रविन्द्र अनुराग संघका अन्तरंग कुराकानीको कु साथ एउटा मान्छेको मायाले धेरै फरक पार्छ जिन्दगीमा यस्तै हुँदैथ्यो कुराकानी संगीत मार्फत र संगीतमा हामी स्पन्दित भइसकेका छौं मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अन्य अग्रजहरूको साझा कार्यक्रम सामै मुक्तकीय सह यात्राको यो सम्पूर्णलाई पुनः पनि हार्दिक स्वागत गर्न चाहन्छौ र फरक फरक बसाइ बस्दै गर्दा म तपाईलाई भनिसकेको छु आज हामीसँग एकजना सर्जक हुनुहुन्छ मुक्तकार रविन्द्र अनुराग हुनुहुन्छ उहाँसँगको हामी अन्तरंग कुराकानी जोड्नेछौ र उहाँसँग रहेर उहाँकी मुक्तका चार पंक्तिहरू हामी सुन्नेछौ सु उहाँकै आवाजमा र यसरी नै हाम्रो यात्रा अघि बढ़नेछ र कार्यक्रममा रविन्द्रजीलाई स्वागत गर्ने तयारी गर्छु तर प्रसङ्ग त मैले यो रिजाउन टाइगर प्रति प्राप्त छु है किनभने नि मलाई धेरै पहिलादेखि नै एकदमै आउने भन्ने धेरै चाहिँ निमन्त्रणा एकदमै सुपारी पठाइरहनु भएको थियो है तर पनि मैले कारणवश उपस्थित हुनु नै पाइनँ कहिले कि कहिले कि यस्तो जिन्दग्दो जमेला होइन पके पनि तपाईँसँग प्रत्यक्ष कुराकानी गर्ने र धेरै थियो र सम्भव भएन उपस्थित हुन नसकेको कारणले धेरैचोटि यस्तै हो अब थोर धेरै अलिकति साइटतिर पनि कलम चलाउँदैछु है अनि आफ्नो जीवन त बाँकी नै छ आफ्नो जुन आफ्नो कर्तव्य लगनशील मैले जस्तो परिचय जोडेँ तपाईँको मैले परिचय जोड्दै गर्दा हाम्रा श्रोताहरूले तपाईँकै मुखार बिन्दबाट परिचय सुन्न चाहनुहुन्छ तपाईँको परिचय दिनुहोस् न हुन्छ धेरै पहिला मुक्तक सुनिरहेको हुन्छ धेरै साथीहरूले धेरै यो प्रोग्रामहरूबाट यो रेडियो टाइगर आइटम लगायत अन्य धेरै प्रोग्रामहरू सुनिराख्नु भएको तर चाहिँ को के हो भन्ने कुरा अलि बोहारमा बोल्नुभयो होला म पनि आज एकदमै खुसी छु रेडियो टाइगरप्रति यो अवसर दिनुभएकोमा एकदमै एकदमै धेरै खुसी छु है र आज एउटा मुक्तक म गर्छु सुरुवातमा है मुटुमा पिला भएका छन् मोटुमा पिला भएका छन् आमा तिम्रो यादले हाँसु भएका छन् मोटुमा पिला भएका छन् जखम भएका छन् आमा तिम्रो यादले आँसु खतम भएका छन् तर्को घाममा खुन पसिनाको बर्सात हुँदा पनि अर्को घाममा खुन पसिनाको बर्सात हुँदा पनि सम्रक फरक बसाई बस्दै गर्दा आजको यो बसाइ स्रष्टा विशेष बसाई रहनेछ आज हामी कार्यक्रममा तपाईँका मुक्तक सुनेछौ अनि सुने सुने तपाईँको साहित्य यात्रा तथा समग्र जीवन यात्राका कुरा कार्यक्रम अवधि भएर गर्नेछौ र मुक्तक नै सुन्ने हाम्रो लक्ष्य हो र फेरि अर्को एउटा मुक्तक सुनाउनु राजी कति गण्डका थिए कति अन्तरका थिए निष्ठुरीका यादहरू पनि पत्थरका थिए कति गन्धका थिए कति अन्तरका थिए निष्ठुरीका यादहरू पनि पत्थरका थिए मैले आफै मूल्याङ्कन गरे मैले आफै मूल्याङ्कन गरेँ मूल्याङ्कन गरे स्वतन्त्र भएर वचन कातिलका नजर खत्तरका थिए कातिलका नजर खजरका थिए यो चाहिँ अलिकति लास्ट मैले यो हरममा चाहिँ मैले अलिकति हिन्दी वर्ड मिसाएको हुनाले चाहिँ कातिल भनेको चाहिँ हतेरा हो अन्त नजर भनेको ख्जर भनेको भाला है यसलाई सबैलाई म जानकारी गराएँ हिन्दी वर्ड पनि मैले मिसाएको छु लास्टको यो पङ्क्तिमा पक्कै पनि यी शब्दहरू छन् नि अनुरागजी यी शब्दहरू कसरी संयोजन गर्न सकिन्छ यो कस्तो भनेपछि सौभाजी जस्तै मान्छेलाई कुनै कुनै प्रभाव नगरिकन कुनै कुनै जस्तै आफूलाई हामी एउटा बाटोमा हिँड्दै गर्दाखेरि कुनै त्यो कुनै चिज आफूलाई चित्न लागिकन हामीले ती वातावरण हामी त्यो मस्त गर्न सक्दैनौँ है जब मान्छेलाई ठेस लाग्छ जब मान्छेले ठक्कर खान्छ जब जिन्दगीका मान्छेको अनेक उताप चढाव आउँदै गर्छ नि अनि मान्छेले चाहिँ यसपछि यो हुन्छ यो हुँदो रहेछ भन्ने कुरा बुझ्दो रहेछ क्या होइन मैले पनि यसै गरेर शब्द सृजन गर्ने र अलिकति अलिकति पृथ्सक खाला भावुक भएर लेखेँ क्या भोगाईका कुरा गर्नुभयो अनुरागजीले भोगाइका कुरा गर्दै गर्दा यी शब्दहरूमा जुन शब्दहरू हामीले संयोजन भएका पायौँ ती शब्दहरू अनुरागजीको जीवनमा घटेका घटनाहरू मध्येकै केही के अंश हुन् भोलि पछि त यो यात्रा यहाँसम्म आइपुग्दा साहित्यको यात्रा अझ भनौ न जीवनकै यात्रा यहाँसम्म आइपुग्दा धेरै अनुभवहरू सँग छ मान्छेले जिन्दगीमा अनुभव सङ्घालेन भने त त्यो मान्छेले आफूले सोचेको त्यो ठाउँसम्म पुग्न सक्दैन जहाँसम्म आफूले एकता तय गरेको हुन्छ त्यो ठाउँसम्म पुग्न एकदमै गाह्रो हुन्छ यी अनुभवहरूले नि अनुरागजी मुक्तहरू र समग्र साहित्य नै न साहित्यका कुनै पनि विधाहरूमा कलम चलाउनका लागि कतिको सहजता प्रदान गर्छ के लाग्छ तपाईँलाई एकदमै यो बुझ्ने मान्छेले चाहिँ जस्तै आफूले जिन्दगीमा भोगेर आफूले आप आफ्नो पीडा वास्तविक आफ्नो पीडालाई चाहिँ भोगेर एकदमै लेख्ने हो साहित्यलाई एकदमै गहन गर्ने एकदमै सहज छ है जस्तै तपाईँले अरूको विधालाई अरूको हिसाबमा अरूको पछि दौडेर तपाईँ हिँड्नु लाग्नुभएको छ भने त्यसलाई चाहिँ सम्मान एकदमै गाह्रो हुन्छ एउटा के हुन्छ नि हाम्रो विषयमा मैले अरूकोमा चाहिँ अरूको हिसाबमा उसले यस्तो गर्दैछ हामी यस्तो गर्दैछौँ र मैले यस्तो गर्नुपर्ने उसले के गर्दैछ त्यो नबुझेर एकदम अरूको चाहिँ अरूको तुलना गरेर यो विषयमा हामी भने यो विषय एकदमै एकदमै कठिन हो र आफूले चाहिँ आफूले भोग्या भनेपछि अटोमेटिकली कुनै बेला चाहिँ तपाईँले सोचेको बेला तर अटोमेटिकली त्यो कुराहरू मनमा खेलिरहन्छ र सहज हुन्छ आफूलाई भनेपछि साहित्य लेख्दै गर्दा भोगाई र देखाइ दुबईले उत्तिकै सहयोग गर्छ यस्तो भन्न सक्यौँ हामीले हजुर देखाएर भोगाइमा धेरै फरक हुन्छ देखाइमा नलागेर भोगाइले आफूले अनुभव गर्न सक्यो सही जीवनमा आफूले लागू गर्न सक्यो भने त्यो प्रत्यक्ष यो आमा सम्बन्धी सङ्गत है आँखाभरि आँसु पिक्ष आँखाभरि आँसु पिठुमा पत्थर राखेर तिँडेको छु दिनमा गाउँ घर राखेर छोरा घरमा फर्किए आमा बिर्सिदिनु यादहरूलाई मनमा रहर राखेर बिर्सिदिनु यादहरूलाई मनमा राखेर एउटा प्रदेशिएको छोराले आमालाई केही अनुरोध गरिरहेको छ अब समय बाबु अनेकै कठिनाइ हुन्छ तर घुम्नै नसके पनि एउटा यस्तो थियो भनेर कुनै दिनको यादलाई चाहिँ आफूले मनमा थियो र राखेर चाहिँ पके पनि नेपालीहरूको बिडा मना नै भन्नुपर्छ अनुरागजी अब धेरै सपनाहरू सजाएर विदेश जान्छन् कतिको सपना पुरा हुन्छ फर्किनु हुन्छ गाउँका कतिको सपना अधुरै पनि हुन्छ तपाईँले पनि यी शब्दहरूको संयोजनबाट वैदेशिक रोजगारीमा जानु जानुभएका ती दाजुभाइ दिदी बहिनीहरूको सम्झना गर्नुभएको छ अनि मुक्तक लेख्छु नै भनेर लेख्नुहुन्छ या कसरी लेख्नुहुन्छ म खास कस्तो भनेपछि मुक्त लेख्छु भनेर है कहिले काहीँ कुनै एउटा हुन्छ नि हाम्रो अस्ति भर्खरै विमान दुर्घटना भयो होइन बङ्गलादेशबाट उडेको विमान होइन अनि यस्तो यस्तै भनौँ न सान्दर्भिक विषयको चाहिँ समय मिलेर सबभन्दा ठुलो कुरो त समय हो समयले हामीलाई एकदमै कुद्नु सकेपछि हो हामीले समयलाई कहिले पनि कुद्नु सक्दैनौँ होइन एकदम समयले चाहिँ हामीलाई एकदम अभाव पारिरहेको हुन्छ तर समयले गर्दाखेरि यस्तो यस्तो विषयहरू मैले सुन्ने त एकदमै सुन्ने गर्छु तर पनि समयले गर्दाखेरि मैले केही प्रस्तुत गर्न सकेको हुँदैन क्या तर यस्तो यस्तो विषयहरू कहिलेकाहीँ अब देश सम्बन्धी कहिलेकाहीँ अब यी युवा सम्बन्धी कहिले चाहिँ अनेक अनेक विषय हुन्छ आफूलाई चाहिँ ठ्याक्कै बेला आफूले गहन गऱ्यो भने चाहिँ म त्यही विषयमा लेख्ने गर्छु होइन त्यस्तै फेरि जुन बेला म यस्तो लेखौँ भनेर यो मुक्त भन्ने यो साहित्य विधा जुनसुकै पनि विधा कविता मुक्तक होइन अन्य विधाहरू छन् तर मैले सम्पदामा सबै विधा पढ्छु तर विशेष चाहिँ मैले मुक्त पनि लेख्ने गर्छु मैले गजलको अर्थ पनि बुझाएको छु कविताको बुझाएको छु धेरै धेरै कविहरूसँग कुरा गरेको छु तर पनि मैले चाहिँ मुक्त चाहिँ के हो भने चाहिँ खास आफूले चाहिँ ठ्याक्कै आफूले सोचेको समयमा म यस्तो लेख्छु भनेर चाहिँ लेख्यो भने त्यो कहिले पनि हुँदैन अकास्मत आफूलाई परेको घटना या अरूलाई और परेको घटना त्यो विषयमा आफूलाई चाहिँ गम्भीर भएर हेऱ्यो भनेपछि मनका वेदनाहरूलाई शब्दमा उतार्नु नै मुक्त लेख्नका लागि त्यस्तो विशेष समय चाहिँ हजुर समय चाहिँदैन तर आफूले चाहिँ भित्रदेखि नै सोच्यो भनेपछि अटोमेटिकली अनि अनुरागजी तपाईँलाई यो साहित्यमा लाग्ने मला मलाई आफैमा लागेको दुई हजार लगभग लगभग बैसठी सालदेखि नै मैले हल्का यो साहित्य विधादेखि नै एकदम आकर्षित भएको अनि त्यस पछाडि हल्का हल्का के हो यो साहित्य विधा भनेर मैले बुझ्नु थालेँ गगन के हो नृतक के हो कविता के होइन मैले बुझ्नु थालेँदेखि मलाई चाहिँ सबभन्दा सहज र अलिकति चाहिँ एउटा मुक्त के हुने थियो एउटा छोटो विधा होइन हरेक साहित्यको विधा मध्येको एउटा छोटो गिदा अनि त्यस पछाडि यसमा चाहिँ फेरि जति छोटो छ नि त्यति एकदम कठिन पनि छ फलामको चिउरा चपाए जस्तै हो यो मुक्त भनेको होइन हेर्नेलाई सुन्नेलाई एकदम सहज छ तर बुझ्नेलाई र देख्नेलाई थाहा हुन्छ कि कतिसम्म कठिन छ भनेर एकदमै गजलमा लामा सेरहरू हुन्छन् यसो सिओ त्यसलाई दोहोऱ्याउनु सच्याउनु मिल्ने होइन तर मुक्तमा चाहिँ यस्तो सम्भव नै हुँदैन तर अलिक कठिन नै हुन्छ तर म चाहिँ त्यो बहस गरिनँ मैले आफ्नो बहस चाहिँ तर धेरै मुक्तका धेरै बहसहरू मैले पनि सुने यस्तो उस्तो यताउति भनेर तर त्यो होइन कि अनु बुझ्न खोजेको रुचि कसरी बढ्यो भनेर बुझ्न खोजेको त्यो बहसका बारेमा एकैछिन पछि जाउँला होइन तपाईँलाई मुक्तक लेख्नु पर्छ मुक्तक लेख्दाखेरि चाहिँ जस्तो हुन्छ नि अहिले मुक्तक लेखिरहँदा आनन्द महसुस हुन्छ होला पक्कै पनि होइन यो चाहिँ कसरी रुचि बढ्यो साहित्यमा भन्नेतर्फ नै मैले बुझ्न खोजेँला एकदमै आफ्नो चाहिँ जीवन यथार्थता आफ्नो भोगाइ होइन आफ्नो सम्पूर्ण समग्रमा आफ्नो जिन्दगीसँग जस्तो आफ्नो जिन्दगी चलिरह हुन्छ नि त्यही आधारमा आफूले चाहिँ सोच्दै जाँदाखेरि आफूले हिँड्दै जाँदा यथा गर्ने क्रममा चाहिँ त्यो स्थितिमा चाहिँ आफूलाई आउँदो रहेछ मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौधारी कार्यक्रम सम्वय मुक्तकीय सह यात्राको यो वसाई बसिरहेका छौं हामीसँग आज सर्जक हुनुहुन्छ रविन्द्र अनुराग र महाकाली नगरपालिका तीन कञ्चनपर उहाँको बसोबास हाल बेनी नगरपालिका साथ म्यागदी बेनी बजारमा हुनुहुन्छ र प्रत्यक्ष कुराकानी गरिरहेका छौं र हामी यो यात्रा अघि बढ़ाउँदैछौ रविन्द्रजीको अर्को मुक्त आफ्नो भेटिन् केही सरी केही खोलामा भेटिन् केही किनारमा भेटिन् आमाले आफ्नो खुसी मेरो अनुहारमा भेटिन् त्यो दिन त्यो दिन कानुन जलाउने निधो गरिन् आमाले दिन मित्रोलाई कारागारमा केही खोलामा भेटिन् केही किनारमा भेटिन् आमाले आफ्नो खुसी मेरो अनुहारमा भेटिन् त्यो दिन कानून केही खोलामा भेटिन् केही किनारमा भेटिन् आमाले आफ्नो खुसी मेरो अनुहारमा भेटिन् त्यो दिन कानून जलाउने निधो गरिन् जुन दिन निर्दोष छोरालाई कारागारमा भेटिन् मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान सम्वेद मुक्तकी सहयात्रामा हामी अघि बढ़िरहेका छौं र मुक्तक सुनिरहेका छौ रविन्द्र अनुरागका पक्कै पनि जीवन जगत र भोगाईहरूका कुरा हुँदैछ अनुरागजी मुक्त लेख्न थाल्नु भएको कति भयो मैले लगभग लगभग यो बैसठी सालदेखि नै हेर्नु थालेको लगभग त्यतिखेर सिक्ने शैलीतिर भइरहेको थियो भने कस्तो के हो भनेर मैले त्यतिखेर प्रस्तान गरेँ कुनै कुनै गरेँ मै नभए हेरेर अरूको पढेर मात्रै मैले गुजारे पके पनि झन्डै बाह्र वर्ष भइसकेछ यो बाह्र वर्षसम्ममा संख्यात्मक रूपमा भन्नुपर्दा कति जति मुक्त लेख्नु लगभग मैले लगभग तिन सयको चार सयको हारेमा लेख्यौँ होला है खासमा यस्तो भयो मैले एउटा डायरीमा लेखेको थिएँ सकाजी अहिले मैले भन्नैपर्छ यो कुरा है एउटा मैले डायरीमा लेखेको थिएँ मक्तहरू त्यो डायरी नै मेरो चाहिँ यता कञ्चनपुरबाट काठमाडौँ जाने कठाउँ बिचमै हराएको छ क्या आफ्ना रचनाहरू भएको डायरी हराउनु अब मैले त्यो भोगाई जिम्मेकी आफ्नो भोगाई आफ्नो अनुभूतिहरू छन् होइन डायरी झोलामा राखेको थिएँ आफू चाहिँ अब त्यो पेसेन्जरले कता कता त्यो होइन एउटाको झोला नसिने अर्का लग्यो होला पछि काठमाडौँ गरेर हेर्दाखेरि अर्को झोला मसँग परेको मेरो झोला थाहै छैन प्रविधिले धेरै फर्को मारेको छ प्रविधिले धेरै फर्को मारेको छ बाह्र वर्ष पहिलेको जमाना त्यति फेसबुकको पनि चलन चल्तीमा थिएनौँ हामी अब त फेसबुकमा पनि पोस्ट गर्छौँ पछिसम्म हेर्न पाइन्छ कस्तो यति मुक्तक लेख्दै गर्दा अनुरागजी अब तिन सय आएको हारेमा लेख्नुभयो भनिसकेपछि तपाईँसँग केही मुक्तक त अझै पनि सुरक्षित नै होलान् सङ्ग्रह निकाल्नु पर्छ भन्ने लागिरहेको छ कि छैन के छ तयारी एकदमै सङ्ग्रह निकाल्ने भन्दा मेरो एकदमै सुरुवातमा चाहिँ कस्तो थियो भनेपछि एकदमै जोस थियो है त्यसपछि सुरुवातमा एउटा मान्छेलाई सुरुवातमा जब कुनै पनि लाइनमा मान्छे लाग्छ भनेदेखि त्यो सम्बन्धी एउटा मान्छेको एउटा एकदमै रुचि चासो हुन्छ होइन त्यस पछाडि के हुन्छ भनेदेखि त्यो विषयलाई कतिसम्मको के छ त त्यो विषयभित्र होइन मैले सक्छु क्या सक्दिनँ होइन वास्तविक रूप त्यसको बुझिरहेको हुँदैन मलाई सुरुमा चासो थियो मैले त्यतिखेर चाहिँ उयो गरिनँ त्यस पछाडि चाहिँ त्यस्तो यस्तै भएर अब अझै मैले बोलियो बनाउँ न मुक्त यो पो रहेछ त साहित्यविधा भनेको रहेछ जब मैले बुझ्दै गएँ अझै मैले त केही पनि देख्न सकिरहन्छु अग्रजहरूका अनेक अनेक धेरै मभन्दा अग्रज सरहरूका पनि मैले हेरेँ हेरेको छु हो म ती तिनीहरू म जिरो नै रहेछु क्या हो भन्ने मलाई त्यो सोचै आयो र मैले अझै बलियो बनाउनुपर्छ होइन सोचेर मैले चाहिँ मुक्तक प्रकाशन नगरेको मलाई धेरै अफर आएको थियो तर पनि मैले ठिक छ मैले अझ बनाउनलाई समय नै छैन भनेर मैले यही हिसाबमा मैले गएँ र मैले मुक्तक त्यो त्यहाँतिर त्यो, त्यो, त्यो, त्यो. पके पनि अनुरागजीको जस्तो अनुभव छ यो चाहिँ मेरो पनि अनुभव भनौँ न अब जस्तो अरूको पढ्दै गर्दा चाहिँ आफूले त केही पनि लेख्न सकेको रहेनछु भन्ने अनुभव चाहिँ हरेकले गर्छन् धेरै मान्छेहरूले के हुन्छन् भने चाहिँ आफ्नो धेरै अरूको केही पनि होइन आफ्नो मात्रै म त के हुन्छ भने मेरो केही पनि होइन पके पनि मुक्तका चार पङ्क्तिले चाहिँ एउटा सिङ्गो पनि काम गर्न सक्छन् अनुरागजीलाई हामीले शुभकामना भन्यौं र तपाईँको पुस्तक पनि हामीले छिट्टै प्रकाशन भएको सुन्न र पढ्न पाउनेछ अनि अनुरागजी तपाईँले मुक्तहरू लेखिसकेपछि सबैभन्दा पहिले कसलाई सुनाउनुहुन्छ वा देखाउनुहुन्छ के छ के गर्नुहुन्छ के भने चाहिँ एउटा जिन्दगीमा आफ्नो आफ्नै सोच आफ्नै विचार हुँदो रहेछ त्यसैले आफ्नो प्रेमिकालाई अनि आफ्नो मनपर्ने मान्छेलाई होइन एउटा साथीभाइलाई देखाउँदो रहेछन् होइन त्यो मैले धेरै ठाउँमा सुनेर पढेको छु तर वास्तविकता मैले भने लेख्छु लेखेरै आफूले दुई तिनचोटि त्यसलाई गहन गर्छु एउटा भएमा कि के भयो पुग अनुहार शब्दहरू हेर्ने गर्छु र एङ्ग्रेज चित्त बुझेँ नै मैले एउटै मृतकलाई दसचोटि मैले के छु क्या यो मेरो उदाहरण पनि तर मैले कसैलाई लेखाउँदिनँ यो मुक्त मैले पहिला अरुको धेरै किताबहरू पढेँ मैले धेरै कुराहरू सुने धेरै मुक्तकारहरूका विषयहरू मैले एकदमै रेडियो नेपाल लगायत अन्य अन्य धेरै सिआइनबाट प्रसारण हुने धेरै मैले सुनिसकेपछि यस्तो हुँदो रहेछ भने त्यो पकड चाहिँ मैले पक्रिसकेपछि मैले अरूको जरुरत सुनाउनु पर्ने त्यस्तो आवश्यकता नै भएन मैले खासै घरमा पनि अरू खासैको पनि लेख्दैन मेरो परिवारले पनि लेख्दैन अन्यथा साथीहरूलाई त्यही सबैलाई साँच्चै साँच्चै त्यो मन ढुङ्गा नै हो साँच्चै त्यो मन ढुङ्गा नै हो लिएर आउनेछु नै हो भने हार गर्ने महस गरिरहेका छौ हामीले अनुरागजी तपाईँको विचारमा साहित्य के हो यो सबैलाई आरोत्म सान्द्रिक विषयमा बहस गरेका छन् है मैले के भन्छ साहित्य भनेको एउटा जस्तै मान्छेलाई एउटा जुनसुकै एउटा पीडा एउटा आफ्नो जीवनकाहारी हुन्छ नि मान्छेसँग त्यो बाँकी अवस्थामा आफूले सोच्ने त जस्तै कोहीले प्रेम विषयमा लेख्ला कोहीले देश सम्बन्धी लेख्ला कोहीले के सम्बन्धी लेख्ला होइन त्यो विषयमा आफूले चाहिँ त्यो दुःखलाई एउटा बिसाउने चौतारी हो जस्तो लाग्छ मलाई है र सबैभन्दा mm बलियो -hmm. विधा भनेको एउटा यो साहित्यमा मुक्तक नै हो एउटा खुकुरीको धार जस्तो क्या अनि आज बोल्दा अनुराजी के छ भन्दाखेरि गजलका दुई शेरक पनि बढ़िरहेको छ एकदमै यो चाहिँ भयो अरूको मुक्तकै गर्ने प्रकृति एकदमै यी मान्छेहरूले जीवन बदल्ने तरिका नजानेका हुन् जस्तो लाग्छ मलाई फेरि अर्को मुक्त अनु हामी जोडिन्छौँ तपाईँसँग धेरैभन्दा धेरै मुक्त सुन्ने प्रयास गर्यो एकैछिनमा हामी जीवनसँग तपाईँको जीवन जगतका कुरासँग जोडिन्छौ मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजरको साझा चौतारी कार्यक्रम सम्विक मुक्तकी सहयात्राको बसाईमा छु र प्रविधिमा यति बेला साथी हुनुहुन्छ रामबहादुरले र रा यति बेला हामीसँग रविन्द्र अनुराग र म छु तपाईँकी आवाजको सहयात्री स्वगाती बना फुल चढाउ चढाउ लाई या आफ्नै गर्जन काटी शिर चढाउ लाई सोचेका सबै सपनाहरू खरानी बनाएर मेरा सोचेका सबै सपनाहरू खरानी बनाएर मेरा जोगी बन्न अब भगवान् कुन्ती चढाउन मुक्त सुन्दै गर्दा हाल तपाईँ रहनु भएको म्याग्दी होइन अनुरागदी त्यो म्याग्दीतिर जाउँ म्याग्दीमा मुक्तको अवस्था कस्तो पाउनु भएको छ तपाईँ त महेन्द्रनगरको मान्छे बर्दियातिर पनि बस्नुभयो बर्दियाकै मुक्तकार पनि भन्यो हामीले अहिले पोखरा हुँदै म्याग्दी पुग्नु भएको छ यी केही ठाउँहरूको भ्रमण गर्दै मुक्तको माहौल बुझ्दै हिँड्दा कस्तो पाइरहनु भएको छ फरकहरू एकदमै थोरै मात्रामा र एकदमै गहन विषयमा एकदमै राम्रो मुक्तकहरू मैले उताको भाएको थिएँ दुई चारजना सर्वकहरूसँग मेरो कुराकानी पनि भएको थियो मैले बाग्लिङ एथेममा पनि मैले रेकर्डिङ गराएको थिएँ योभन्दा झन्डै तिन महिना अगाडि होइन अनि त्यस पछाडि एकदमै राम्रो छ उतातिर पनि तर थोरै मान्छेहरू यता हाम्रो यो मध्यपश्चिम सुदूरपश्चिममा अलिक धेरै छन् तर के छन् कि त्यसलाई चाहिँ हामीले छनौट गरेर मात्रै अघि बढ्नुपर्ने एकदमै देखाएको अनि समग्र देशैभरिको मुक्तको अवस्था निहाल्दै गर्दा कस्तो पाइरहनु भएको छ देशैभरिमा लगभग लगभग अहिले त मुक्तको सङ्ख्या एकदमै बढिरहेको छ है पहिलाको भन्दा पहिला पाँच हजार दुई हजार यस्तै हाराहरूमा थियो अहिले तपाईँको बाह्र पन्ध्र हजारको रेसियोमा मुक्तकारहरू छन् र सबै मुक्तकार होइन धेरै मुक्तकार कोही गजललाई लिएर मुक्तकार बनिरहेका छन् कोही अरूको श्रृङ्खला हेरेर कोही चाहिँ अरूलाई चाहिँ एउटा प्रविधि छ नि हाम्रो होइन यस्तो गरेर म यस्तो गरिदिन्छु मलाई यस्तो गरिदिनु त भन्ने हिसाब पनि छ होइन आफै संवेदनशील भएर लेखिनेको सङ्ख्या मात्रै अहिले दस हजार लगभग एघार हजार जति होला तीमध्ये धेरै मुक्तकाहरूलाई को कस्ता छन् भनेर मैले पनि निहालिरहेको छु र भनेको त त्यस्तै हो अब तोर्ने यताउति गर्ने र आफ्नो नाम मात्रै निकाल्ने आफू अगाडि आउने मात्रै छन् होइन तर नियमित जुन चाहिँ आफूले चाहिँ कर्मतामा आफूले मैले गर्नुपर्छ केही लेख्नुपर्छ मैले भित्रदेखि नै अलिकति दिलचस्मी भएका मुक्तक मनहरू छन् तिनीहरू अहिले चाहिँ बाहिर त्यति आएका छैनन् भित्रभित्र नै छन् तिनीहरूले केही म देखाउँछु र भोलि चाहिँ देशले समग्रमा मलाई भन्नेछातक नै सुनाएको्रिएको टोली आज छिउनु पर्ने भयो उत्रिएको तोली आज छिउनु पर्ने भयो रहर रहर मर्ने हुँदा हुँदै पिउनु पर्ने भयो के पनि मुक्त गरेर सुनिरहेका छौँ अब अलिकति तपाईँको पारिवारिक अवस्थातिर पनि जाउँ को को हुनुहुन्छ घरमा घर हुनुहुन्छ मु अनि बाबा है अनि दाजु भाउ बुहारी सबै हुनु छ हामी चार भाइ चार बहिनी है भनेपछि ज्यूजस् आफूभन्दा ठुला बडाहरू आफूसँगै हुनुको अनुभव फरक हुन्छ अनि पारिवारिक रूपमा कतिको सहयोग पाउनु भएको छ साहित्य यात्रामा लाग्दै गर्दा भन्नु खोजेको अनुराजी कस्तो भन्दाखेरि साहित्यमा कल त चलाउनुहुन्छ होइन साहित्यमा लागेर के हुन्छ र भन्ने खालको पनि पारिवारिक उचाइ हुन्छ नि कहिलेकाहीँ कतिको सहयोग पाउनु भएको छ होइन लेखिरहनु भएको छ राम्रो छ भन्नुहुन्छ कि के भन्नुहुन्छ भनेर बुझ्नु खोजेको मैले मलाई त्यस्तो यो साहित्य विधा सम्बन्धी के लेख्छस् कस्तो लेख्छस् भनेर घरपालले सोद्धा नै सोध्नुहुन्न र मैले पनि यस्तो लेखाएको छु यस्तो गरेछु है भनेर पनि सोद्धा नि मैले लेख्ने भनेको मभन्दा आउँदा एउटा साथी हुनुहुन्छ है मेरो आदरणीय गुरु प्रत्येक सन्तान दाङको हो उहाँले गजल पनि लेख्नुहुन्छ मुक्तक पनि लेख्नुहुन्छ प्लस हिन्दू उर्दू सबै कुरा होइन अनि उहाँले लेख्दाखेरि मैले उहाँबाट नै सिकेको हुन्छ उहाँलाई मैले धेरै कुरा सोधेँ विचार सोधेँ यस्तो यस्तो के होला कसरी होला भन्दा उहाँले मलाई बताइदिनु भयो र मैले त्यहाँबाट सुरुवात गरेको हुँ त्यो गजल के मुक्तक मैले लेखेर मैले कसैलाई सुनाउँदिनँ मैले आफैले लेख्ने आफैले बहुने गर्ने मैले त्यस्तो गर्ने गर्छु घर घरबाट समग्रमा अरू अन्य विषयमा त एकदमै ठिक तर यो साहित्यको विषयमा चाहिँ घर घरबाट मेरो केही छैन वर्तमान परिप्रेक्ष्यमा मुक्तकारहरूसँगको तपाईँको सम्बन्ध कस्तो छ एकदमै छ एकदमै अहिले चाहिँ मलाई धेरै अहिले यो अहिले त के भयो तपाईँको यो फेसबुक अन्यले होइन अनेक सञ्जालहरूबाट चाहिँ मलाई चाहिँ धेरै अफर धेरैले गरे धेरैले चिन्ने अवसर पनि पाएँ होइन कुनै ठाउँमा अब कसैको राम्रो पनि भयो होला वा भन्ने खालको पनि भयो होला कसैको के भन्ने खालको पनि भयो होला त्यो बुझाइमा के पनि यो यात्रा अघि बढ्दै गर्दा राम्रा पछि नराम्रा पक्षहरू त आइहाल्छन् होइन अब तपाईँको साहित्यिक संलग्नताको कुरा गरौँ कतै कुनै संस्थाहरूमा संलग्न हुनुहुन्छ एकदमै योभन्दा पहिला म एउटा यो दुई तिनवटा ग्रुपमा मलाई अफर पनि आएको फेसबुक ग्रुपमा चाहिँ जोइन हो सदस्य अध्यक्ष बन्ने कुरामा मलाई एकदमै इन्भाइट आएको थियो है त्यसपछि मैले त्यो विषय हेरेँ र त्यहाँ मान्छे हेरेँ आम्सी शि त्यस्तै यस्तै भएर म चाहिँ त्यहाँमा संलग्न भइनँ होइन आ आफ्नो एउटा रुचि आफ्नो एउटा अनुभव होइन आफ्नो ऊ हुन्छ नि मैले चाहिँ कुनैलाई चाहिँ एकदमै म चर्चित हुँ थोरै मुटुक लेखे तापनि अलिक बहस अलिकति त्यसलाई चाहिँ माथि बढाएर म यस्तो गरौँ उस्तो गरौँ भन्ने कुरा एउटा होला र मलाई के लाग्छ भने लाक जबसम्म मुक्तकको बारेमा के हो र कस्तो मुक्तक भनेको के हो त आखेरि कतिलाई के यो पनि थाहा छैन मुक्तक भनेको के हो मुक्तक भनेको खास हिन्दी शब्द हो कसैले अहिलेसम्म मैले बस गरेको पनि देखाएको तर अङ्ग्रेजी चतुष्ठ धेरै बहस गर्ने रहर हुँदा हुँदै पनि छुट्याउनु पर्छ समग्रमा साहित्य के हो जस्तो लाग्छ तपाईँलाई थे थे यही प्रश्नको जवाब खोजिरहेछु आज बदलियो भने सारा संसार कस्तो हुनेछ साँच्चै धरती माथिको आकार कस्तो हुनेछ हो ओ अब हामी कालेबुङ लगभग अन्त्यमा पनि छौँ हाम्रा प्रिय श्रोताहरू जो मुक्तक मन पराउनुहुन्छ जो मुक्तक लेख्न चाहनुहुन्छ उहाँहरूले तपाईँसँग सम्पर्क गर्न चाहनुभयो भने तपाईँलाई कसरी सम्पर्क गर्न सक्नुहुन्छ थाहा पनि पाइसक्नु भएको छ होला अहिलेको यो सामाजिक सञ्जालमा होइन र यदि म खासै म आफ्नो चर्चा पनि गर्दिनँ म त्यस्तो खासै मुक्तकार पनि होइन है तर हामीले मुक्तकार भनेर चिनायो नि त रविन्द्रजीलाई हजुरले रेडियो टाइगर एफम लगायत अन्य साथीहरूले धेरै धेरैले मलाई मुक्तकार सम्झिनु भयो यहाँसम्म मलाई चाहिँ पुर्याइदिनु भयो त्यसमा नै म धेरै तपाईँप्रति एकदमै आभारी छु है र मैले आगामी दिनमा मैले जुन तपाईँले यो अहिले मलाई बोलाएर यति ठुलो मलाई गुण लगाउनु भएको छ होइन त्यो विश्वास यो अभिलाषा राख्दै म भोलिका दिनहरूमा योभन्दा पनि ठुलो होइन धेरै कुराहरू म द्याउँछु जस्तो लाग्छ मलाई है ए? मैं संपर्क लेखने भक्ख सुरुआत करनी सात होगा कोई चाहे अब मुक्तकने गजल लेखिखा गजल मुक्तक रन्य कविता है कुछ साथी लेकिन भैर यह नहीं होने मैं संपर्क करना चाहिए फेसबुक आइडे मेरे रवींद्र अनुराग ना हो अब अन्य निष्कल यवतीगेटिव पारा में न गईदूर मेरे संपर्क नंबर कम स Laser, laser, जो जो मुक्तक उहाँहरूले मुक्तक सम्बन्धी बहस गर्नका लागि भने सम्पर्क गर्न सक्नुहुन्छ हजुरको लागि हो अनि नमस्तेको लागि नमस्तेको है हुन्छ निकै व्यस्तताका बावजुद पनि समय दिनुभयो कार्यक्रमको अतिथि बनाउन पाए निकै आभार व्यक्त गर्न चाहन्छु र अन्त्यमा मैले सोध्न बिर्सिएँ वा तपाईँले केही भन्नुपर्ने थियो भने कृपया भन्न सक्नुहुन्छ त्यस्तो हजुरले सबै कुरा समुदायमा हो र अन्त्यमा म मनमा शङ्का आउनु नदिनुहोस् सबैभन्दा ठुलो कुरा प्रत्यक्ष बालकलाई पनि सिकाउनु पर्दछ कि उसले आफ्नो बारेमा उच्च विचार राख्नु आफ्नो सम्भावना योग्यता र समर्थ एवं आफ्नो भविष्यको सुन्दर तय गर्नुहोस् यसप्रति आत्मविश्वास तपाईँको योग्यता बारेमा मानिसको विचार जे सुकै किन्नु नहोस् तपाईँ कहिल्यै आफ्नो मनमा शङ्कालाई स्थान नदिनुहोस् जुन कार्य गर्ने तपाईँको इमान इच्छा र या जे कुरा तपाईँ बनाउन चाहनुहुन्छ चा, त्यो तपाईँ गर्न चाहनु सक्नुहुन्छ विश्वासलाई बढाउने प्रयास गर्नुहोस् तपाईँ आफ्नो मनमा पटक पटक यो शब्द नदोर्याउनुहोस् म <laughs> आत्मा हुँ म सबै कुरा गर्न सक्छु मेरो लागि प्रत्येक वस्तु सम्भव छ असम्भव भन्ने मूर्खको शब्द कसमा मात्र मिल्दछ यही भन्न चाहन्छु हवस् त कार्यक्रममा समय दिनुभयो धन्यवाद धन्यवाद सौभाजी तपाईँले यहाँसम्म मलाई चाहिँ निमन्त्रणा गरेर आज बोलाउनु भयो धेरैचोटि तपाईँको निमन्त्रणालाई मैले अस्वीकार गर्न बाध्य भएँ <laughs> आज सम्पूर्ण छोटा माझमा पुर्याउनु भयो पनि मुक्त के सहयात्रामा आज प्रस्तुत गर्यो मुक्तकार रविन्द्र अनुराग संघको अन्तरङ्ग कुराकानी यो कुराकानी सँगै अर्को सातासम्मको लागि बिदा हुने तयारी गर्दैछु सुनेर साथ दिनुहुने तपाई सबै सबैलाई धन्यवाद अनि धन्यवाद प्रविधिमा साथ दिने रामबहादुरलाई पनि तपाईँको अमूल्य सल्लाह सुझाव बन्ने प्रतिक्रियाको अपेक्षा सदैवमा आजका अतिथि रविन्द्र रागको यो मुक्तको बात विचार आउनेछ अनि बुझ्नेछौ स्वयं यथार्थलाई कस्तो जिन्दगीमा जङ्गार आउनेछ घुम्तीमा क्षति मिजू धा बाजिए मया के गार